हार्दिक स्वागत छ तपाईँलाई कार्यक्रम अर्पण शुभसाझको व्यवसायीमा प्राविधिक कक्षमा हुनुहुन्छ विष्णु र म छ तपाईँकै लोकसंगीतको सहयात्री दिवस मगन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 सात बजेपछि करिब करिब साढे बजे बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेघाजमा र कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ हामीले बजाउने लुकदोहरी भाका मार्फत आफ्नो आफन्त जुन घर पार सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ शून्य र शून्य छपन्न दुईटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको शुरुआतमा मित्र हुनुहुन्छ भनेर आजको दिन तपाईँको हुन्छ अशोकजी कार्यक्रममा सहभागी हुनुहुन्छ कोही कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ मनिषि नवद अङ्कललाई अनि मानिसिंह नारायण सिंह अनि साथीहरू विलास अशोक गजल अनि प्रेम अनि शङ्कर बहिनाहरू पार्वती मनिष भौतिक रोहित अनि भाइहरू सनाम आकाश अधिनाश मलाई अशोक तामाङ भन्ने हुन्छ अशोक लाग्यो भने यति बेला कुराको साथ गोठेरीबाट अशोक लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा फेरि पनि हेलो हो नमस्कार हजुर कहाँबाट कोही बजी दाना <laughs> जी दाना अब सहभागी हुनुहुन्छ उता कुन उठाउने दादालाई अनि मेरो साथी अनिता मेरो घर परिवारमा बुवा मामी दाई भाउजू र गरिबारा बस्दा तिनी छु र यति बेला सिमरन हुनुहुन्थ्यो डाँडाबाट हुनुभएको थियो साथी सिमरन हुनुहुन्थ्यो आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन घर परेर सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ यति फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि हेलो हजार नमस्कार बिताई रह तिलक तमान तमान तिलक तिलक जी खबर? दादा हलो तिलक जी? भन्न थी को संपर्क भइसकेको छ तपाईँ आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा निकै नै रमाइला लुकदोहोरी भाकालाई आज हामी कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर पाएको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र कार्यक्रममा तपाईँ पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घरबाट लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झाउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ का के कसरी बित्यो तपाईँको दिन बसी बस भन्नु पर्यो है अनि खाना खानु भयो कि हुन्छ होला होइन हजुर भन्छु आकाशी कार्यक्रममा सहभागी हुनुहुन्छ काकसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ मन कुमार अनि बाबुलाल अनि अनि मेरो दाजुरी अनि मेरो घर परिवार अनि हुन्छ आकाशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ नमस्कार यति बेला कोराक साथबाट ए मकनपुर साथबाट आकाश सेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छौँ रामजी खान अनि पूर्णकला बेसीको दुनियाँले पागल भन्छ मलाई निकै रमाइलो भाका सही भएकोपछि फेरि कार्यक्रममा उपस्थित हुने तैयार छु मेरे दूर अगर सके नो मन पग दुनिया ले पागल मंच हो मागल हो तिम्रे नि पागल हो तिम्रेन जब जाति मरनी मन तुला सके निम्रो मन पग दुनिया लेगल मंच मना हो मागल हो तिम्रे निर् पागल हो तिंद्रे नम जपी जापी फर्नी मन मना पिर जा बीज बीमर मंच मलाई रामजी खान अनि कर्णकला विषीको सुम भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्त जन घरपेरा लगायत तपाईँका सम्पूर्ण प्रियोजन मित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामी खुला गरिराखेका छौँ शून्य छपन्न र शून्य छपन्न कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ राजन मुक्तान भन्नुभयो होइन मकन्दुर राटा भन्नुभयो हजुर यो अनि हुन्छ राजनजी निकै टाढाबाट पनि हामीलाई सम्झिनु भएको छ निकै खुसी लाग्छ अनि के भन्नुहुन्छ नि काठमाडौँमा तपाईँले अनि काठमाडौँतिरको मौसम कस्तो छ राजनजी सहभागी हुनुहुन्छ ककसलाई सम्झना सन्देश राख्न चाहनु हजुरलाई धन्यवाद मेरो घर परिवार बहिनी कविता हजुर गरी बुबा आमा र अर्बन युनिट आदरणीयहरू र मेरो आखिरमा विशेष गरी चाहिँ हुन्छ राजनजी कार्यक्रममा आउनुभयो खुसी लागेको छ अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला काठमाडौँबाट राजन मुक्तान आउनुभएको थियो मकनपुरको साथी हुनुहुन्थ्यो निकै माया गर्नुहुन्छ र हामीलाई फोन गर्नुहुन्छ र आफ्ना आफन्त इष्टमितहरूलाई पनि सम्झना राखेर रा, विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा पार्टी भएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ हामी निकै नै रमाइला लोक दुरी भाक्का बजाउँछु आजको बसाइमा तपाईँको त्यो दिनभरको धकनलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार गणेशजी पर्यटा के छ अनि कतिको रमाइलो लागेको छ ती कार्यक्रममा सहभागी हुनुहुन्छ कोही कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ मनोज तेपाङ मेपाङ हजुर भन्जा भन्जीलाई नदिनु सम्पूर्णलाई दादा हुन्छ गणेश यही कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार यति बेला फरियाकोटबाट गणेश तामाङ अब गणेश आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कठारबाट रोजी लामा के छ तपाईँको नयाँ नलो खबर ठिकै छ हामी एकछिन पछाडि निकै नै रमाइलो लोकदोरी भाका बजाउँछौँ त्यस मार्फत आफ्ना आफन्तजनहरू कस कसलाई सम्झिन चाहनुहुन्छ हुन्छ रजुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कठारबाट रोजी लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमितहरूलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब भने हामी एउटा निकै नै रमाइलो लुकदुरी भाका सुन्छौँ कुलेन्द्र बिक्क अनि पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको लोक हामीले माया लाइसकेका छौँ चोखो लाई मेरो यानी मेर मेरा बाचा कसम खाई साकर को देखा देना मोटो सा हमले हमने मैया सके जूनी जूनी होने घाय चोख मयाला सक मेरा मचा कसम खाई सके मेरा मचा कसम खाई सक हामीले माया लाइसकेका छौँ किलेम र विका अनि वर्णकला विषीको आवाजमा सजिएको इलोक हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभसाँझको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को हुनुहुन्छ माङ सोनकजी आजको दिन के कसरी बित्यो तपाईँको हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ कोही कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर हजुर हुन्छ सनकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला खोराकबाट सनक तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि अनिसा तामाङ भन्नुभयो होइन अनितामिसा अमिसाजी के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ अनि कोराकतिरको साथीहरूको इक्जाम चलेको छ भन्नुहुन्छ तपाईँको इक्जाम चलेको छ कि छैन नि तपाईँको चाहिँ इक्जाम चलेको छ कि छैन नि भनेको मैले चल्दै अनि इक्जाम कस्तो भइरहेछ नि ठिकै भइरहेछ हुन्छ राम्रोताले इक्जाम दिनुहोला अनि फुर्सदको बेलामा रेडियो अर्पण पनि सुन्नुहोला आज कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर बादर दुर भिसा प्रधानम मलाई हुन्छ अमित शाहजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ हजुर हुन्छ अलिकति हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ चाँडै दिनु हामी चाहिँ छिटो छिटो बोल्छौँ है हेलो हजुर नमस्कार नमस्का। कुराक को बोल्नुभयो खोराक निशान तामाङ भन्नुभयो होइन निशान चाहिँ के गर्नुहुन्छ नि पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ टुमा पढ्नुहुन्छ अनि निशानजीको पढाइ कस्तो छ नि ठिकै छ हुन्छ निशानजी कार्यक्रममा आउनुभएको छ कहाँ सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ निशाङजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नु लाग्यो भने छुट्टिन्छौ नमस्कार यति बेला कोराकबाट अमिसा तामाङ र कोराकबाट निसा तामाङ निशान्तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश बाँडेर गइसक्नु <laughs> भएको छ भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यतिजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय दियो। चार थुप्रो पाँच मेगासँगसँग इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट इन पी लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो खोराक साथबाट अशोक लामा इच्छाकामनाबाट सिमरन कोराकबाट तिलक तामाङ मकनपुर साथबाट आकाश चिपाङ मकनपुरबाट राजन मोक्तानाले काठमाडौँमा हुनुहुन्छ साथी गरने गरने। र त्यस्तै गरी पर्याकोटबाट गणेश कठारबाट रोची लामा कोराकबाट सनक तामाङ र कोराकबाट अमिसा तामाङ अन्तिममा फोन गर्ने साथी कोराकबाट निशान तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यति जोसम्म आवाजलाई रेडियो सेट वा श्रोता माझ पुऱ्याउन साथ दिने विष्णुलाई आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार को तुम्हारा जगे तिम्रोजा तुम्हाना कहा छरदान हर एक मोटू संगी का खेल खेल तिम्रोज तुम्हान कहा छरदानो हर एक मोटू संग समाज को दर्पण